मेरो नाम कुलचन्द्र गौतम र यहाँहरूले सुन्दै हुनुहुन्छ मेरो जीवन यात्रा नमस्कार म राजाराम पौडेल अहिले यहाँहरू सुन्दै हुनुहुन्छ मेरो नमस्ते मेरो नाम प्रहलाद पन्त प्रधान विश्वव्यापी रेडियो डब्लुब्लू रेडियो डट ऑर्ग विविध व्यक्तित्व जीवन कथा स्वर में सुनऊ जीवन, जीवन, जीवन यात्रा अनुभव इंटरनेट को ठेगाना डब्लू मा डब्लू डट प्रस्तुति जीवन यात्रा अनुभव नमस्ते म खगेन्द्र बस्नेत श्रोता मित्र मेरे जीवन यात्रा जीवन यात्रा अनुभव नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको विशेष प्रस्तुति हो जीवन यात्रा अनुभव म सहदेव पूर्व सचिव श्री खगेन्द्र बस्नेतको जीवनयात्रा अनुभवको दोस्रो भाग लिएर उपस्थित भएको छु सन् उन्नाइस सय अडचालिस अप्रेल पाँचमा खोटाङ जिल्लाको सापातेलमा जन्मभएका खगेन्द्र बस्नेतले नेपाल सरकारको निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा रही मुलुकी प्रशासनको प्रशस्त अनुभव घटाउनु भएको छ उहाँले नेपाल सरकारका पर्यटन स्थानीय विकास आवास तथा भौतिक योजना एवं शिक्षा जस्ता जनताका प्रत्यक्ष सरकारसँग सम्बन्धित मन्त्रालयहरूमा रही काम गर्नुभएको छ सेवा निवृत्त भएपछि पनि युनेस्को लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयमा महासचिवको हैसियतमा काम गरिसक्नुभएका अवश्ञ हाल काम विशेषले न्युयोर्क का आउनु भएको बेलामा हिमाली स्वरहरूसँग आफ्नो प्रशासनिक जीवन यात्रा अनुभव सुनाउँदै हुनुहुन्छ उहाँले जीवन यात्रा अनुभवको पहिलो भागमा आफ्नो प्रारम्भिक शिक्षादेखि एसएलसी पढ्दासम्मको यात्रा र स्कुल पढ्दाखेरिको अनुभवहरू सुनाउनुभयो अब एसएलसी पास भइसकेपछिको यात्रा कस्तो रहेछ सुनौ पूर्व सचिव श्री खगेन्द्र बस्नेथको जीवन यात्रा अनुभवको दोस्रो के थियो भने भाइ चाहिँ मभन्दा ठिक पछाडि सँगैसँगै पढिरहेको छ उसलाई फेरि चाहिँ एसएलसी दिन जानलाई त बुइबा हाई स्कुलमा चाहिँ एसएलसी दिने ठाउँ छैन त्यहाँ त सेन्टअप मात्रै हुन्छ त्यहाँबाट हामीले भोजपुर बिद्वै हाई स्कुलबाट चाहिँ एसएलसी पास गराएको थियौँ त्यसपछि उसको पनि सेन्टअप भएपछि उसले ऊ अवश्य अलि सानै छ उसलाई लिएर जानु छ उसलाई लिएर गएर फेरि चार महिना फेरि असोजमा सेन्टअप हुन्छ असोज काती मुसिर पुस माघमा एसएज हुन्छ चार महिना त गएर त्यहाँ बस्नु पऱ्यो एक्लै बसाउन सक्दैन अहिलेपट्टा त मेरो अर्को भदिज पर्ने हरिवार भन्ने थियो हामी सँगसँगै दुईजना गएको थियौँ अब अहिले एक्लै छ अनि भुवा मुवाको सबै कुरा के आयो भने होइन यो त यो गएर चाहिँ कहाँ हुन्छ एक्लै गरेर छ अब एक एक वर्ष यसको बिगार भए पनि सँगै यसले पनि लिएर जानु पऱ्यो उसो पनि जा यसरी सकिन्छ अनि मात्रै यिनीहरू दुईजना कहीँ जाने भए पनि हुन्छ भन्ने जस्तो कुरो भयो त मेरो त्यो रोकिने हो रोकिने हो अनि त्यसपछि चाहिँ अब ठिकै छ त भनेर त्यो चाहिँ बिचमा मैले पाँच सात महिना चाहिँ त्यहीँ गाउँकै स्कुलहरूमा बरु भोलिन्टियरको रूपमा पनि पढायो भने बसेँ र त्यसपछि चाहिँ म पनि भाइलाई लिएर दसैँ मानिसकेपछि त्यहाँ चाहिँ जाँत दिलाउन लिएर गएँ है लिएर गएँ भोजपुर लिएर गएँ दुई विद्यालय हाई स्कुलमा उसलाई पनि भोजपुर लिएर गएँ लगाएपछि अब ऊ त जाँत दिनको लागि पढ्ने भयो म के गर्ने म त्यसै बसिरहेको थिएँ त्यस बेलामा चाहिँ अनि त्यहाँ मेरो अब त्योभन्दा पहिल्यै म त आइसकेका मान्छे म त चिन जान्थ्यो त्यहाँ है त्यसको नजिकै पोखरीबाट मिडल स्कुल थियो कि मिडल स्कुल थियो त्यहाँ यदुक कुमार गुरुप्रसाद भ भन्ने हरि हरि हरिबहादुर भन्ने साथीहरू थिए त्यहाँ पढाउँथ्यो है पढाउँथ्यो त्यो हाई स्कुल थियो त्यो चाहिँ यो चाहिँ त्यो चाहिँ मिडल स्कुल थियो क्या थियो त्यो मिडल स्कुल थियो अब उनीहरू साथीहरूसँग कुरा के भयो भनेदेखि चाहिँ अब त्यसो भएदेखि चाहिँ खनाजी चाहिँ बस्नुहुन्छ भनेदेखि त उहाँले पनि अब यसरी पास गरिहाल्नु भएको छ अब हामी सक्छौँ जे सक्छौँ पैसा दिन्छौँ त्यो त्यो स्कुलमा पढाउँदै गरे भइहाल्यो नि भन्ने उहाँहरूले मलाई सल्लाह दिनु बहुत राम्रो कुरो हो यो त ठिकै छ म त्यहाँ किन बसिरहेँ भनेपछि म त्यहाँ पढाउँदै साइन्स साइन्स के के पढाउँथेँ होइन अब त्यो साता क्लाससम्म पढाउँदै जे जे पढाए पनि हुन्थ्यो जे जे आउँथ्यो म्याथ साइन्स अङ्ग्रेजी जे जे हुन्छ त्यो विषयहरू चाहिँ पढाउने म है पढाउने तर एउटा म म्याथमा कमजोर भएको हुनाले राति चाहिँ नै त्यो उसँग भाइसँग सिक्थेँ अलिअलि भाइ चाहिँ यसरी दिने मान्छे ऊ जाने थियो है अनि चाहिँ उसँग राति चाहिँ एक्सर्साइज पनि गर्थेँ म त्यो म्याथहरूको अनि म गएर पढाउँथेँ त्यहाँ है पढाउँदै गएँ है पढाउँदै गएँ अनि पढाउँदै गएँ पढाउन सुरु पनि गरेँ त्यहाँ के था था भयो थाहा छ भनेदेखि चाहिँ भोजपुरमा पूर्वाञ्चल भोजपुरमा चाहिँ भोजपुर भनेको चाहिँ अलिकति शिक्षाको अलि राम्रो ज्योति भएको ठाउँ भयो त्यो है अब त्यहीँ भयो अनि त्यसपछि चाहिँ भोजपुरमा यो कविता लेख्ने यो गर्ने त्यो गर्ने सबै वातावरण भनेको नि भोजपुरबाटै प्राप्त हुने क्या त्यस्तो भोजपुर छैन त्यहाँ सबै जन्मेको माटै भोजपुरको कविता पोल्छ भन्थ्यो क्या मान्छेहरू त्यस्तो किसिमको ठाउँ त्यो भोजपुर भने अनि त्यहाँ त्यहाँ बसी त्यहाँ चाहिँ नि भोजपुरमा कलेज भर्खर नयाँ कलेज चाहिँ नै खोलिएको थियो भोजपुरमा त्यो कलेज स्थापना हुने जुन चाहिँ प्रश्न थियो त्यहाँ के थियो भनेदेखि चाहिँ पूर्वाधार विकासका केही चाहिँ कुराहरू हुन्छन् जसको निम्ति कलेज स्वीकृति निम्ति चाहिँ युनिभर्सिटीहरूले पूर्वाधार चाहिँ पुरा गर्नुपर्छ त्यो साथै पूर्वाधार पुरा, साथ पुरा, पुरा नगरेर धर्म र स्थितिमा थियो त्यसमध्ये पूर्वाधारमध्येको एउटा कुरो चाहिँ नै स्टुडेन्टहरूको पनि थियो त्यो कलेजमा पढ्नको निम्ति भनेर हामीलाई हामीलाई चाहिँ नै अलि अनुरोध पनि गरिएको थियो क्या र त्यो यतातिर त्यो मिडिल स्कुल जुन थियो त्यो मिडल स्कुलमा चाहिँ मिडल स्कुलको चाहिँ नै अध्यक्ष हुने चाहिँ गोपाल डाक्टर गोपाल भन्ने हुनुहुन्थ्यो भोजपुरमा उहाँ नै त्यहाँको अध्यक्ष यतातिर चाहिँ कलेजको सञ्चालक पनि उहाँ भएको उहाँले विशेष हामीलाई अनुरोध गरेर तपाईँहरू यता पढाउने दुइटै कामहरू गर्नुहोस् भनेर हामीलाई चाहिँ नि अलिकति प्रोत्साहित गर्नुभएको थियो त्यस बेलामा चाहिँ मसँग हामीसँग मलाई केही मान्छेको नाम आउँछ धेरै साथीहरूको नाम पनि आउँदैन जस्तो तोया भन्ने थिइन् दोया गुरु, धर्मलक्ष्मी सावित्री नारायण भुवन म भन्ने हामीहरू साथीहरू थियौँ त्यस बेलामा त्यो कलेजमा पढ्थ्यौँ है त्यो कलेजमा पढ्थ्यौँ हामीहरू अनि अब त्यो भयो अनि त्यसपछि हामीले पढ्दा पढ्दै कलेज पछि चाहिँ के भने त्योबाट सेन्टअप दिन उसलाई चाहिँ समस्याहरू अलिकति आयो भनेपछि टेक्निकल प्राविधिक के कति कुराहरू अझै पुरा भएन भनेपछि हामीलाई सेन्टअप चाहिँ धनगुडा डिग्री कलेजबाट गराइयो त्यो बेलाको पढाइको स्थिति भनेर मैले के भन्नु खोजेँ भने त्यो कलेज भएर मात्रै पनि सेन्टअप नहुने पढ्न पाएर पनि विश्व के विश्वविद्यालयले स्वीकृत प्रदान गर्नुको निम्ति चाहिँ महाविद्यालयहरूमा चाहिँ पुराधार विकासको कामहरू चाहिँ नभएको कारणले हामीलाई विभिन्न कलेज जस्तोमा आइएको चाहिने पढाइ एकातिर सेन्टअप एकातिर अनि उयो गर्ने काम अर्कोतिर जस्तो विराटनगर कलेज मोरुङ कलेजबाट मैले आइए पास गरेँ आइए पास गरेपछि म चाहिँ सिधै काठमाडौँ आएँ म त्यसपछि चाहिँ अब बाट बसेर यो भएन यो बाहिर मात्रै बसेर भएन भनेर म चाहिँ नि काठमाडौँ आएँ काठमाडौँ आइसकेपछि मैले काठमाडौँ आउँदाखेरि बिचमा चाहिँ नि अब यो जाहिरमा प्रवेश गर्नुपर्छ काठमाडौँ प्र गएर बसेर मात्रै त हुँदैन काठमाडौँमा खर्चले धान्न पनि गाह्रो हुन्छ भनेपछि सर्भिस र अब यो दुइटै गर्नुपर्छ भन्ने सोचेर मैले लोकसेवा आएको जाँच दिएको थिएँ खरदाहराको जाँच दिएको मैले र काठमाडौँ गएँ म खरदाहरमा पास पनि भइहालेँ दुई हजार पच्चिस छब्बिस सालतिरको छब्बिस सालतिरको कुरा हो त्यसबाट चाहिँ राष्ट्रिय पञ्चायत मलाई खदामा लोकसेवा आगले सिफारिस गर्यो त्यहाँ उपस्पन पनि गरौँ म यसमा एउटा ठुलो कहानी छ जो तपाईँलाई म बताउँछु र अहिलेसम्म मैले धेरैलाई बताउँदै पनि बताउँदै आवश्यक छैन भनेर त्यहाँ के भयो भन्नुहुन्छ भने मैले अब काठमाडौँमा म आइए पास पनि भएँ यतातिर खदाको जात दिएको लोकसेवा आग पास पनि भएँ लोकसेवाग पास भयो म राष्ट्रिय पञ्चायतमा व्यवस्थापन भएँ आइए पास भएपछि मैले नेसनल कलेज जोइन गरेँ नाइट कलेज जोइन पछि नेसनल कलेज बिएको लागि नेसनल कलेज जोइन गरेँ कलेज जोइन गरेपछि अब तपाईँलाई एउटा कुरा के भन्नु भनेदेखि चाहिँ त्यो पञ्चायती शासनको एउटा क्रुर पक्ष यहाँनिर मेरोमाथि चाहिँ एउटा त्यो भगो एउटा कहानी पनि म तपाईँलाई भनिदिन्छु जुन कुरो चाहिँ नि अब त्यो चाहिँ अब भनौँ न विशेष गरेर खास गरिकन अब धेरैलाई भयो होला तर मलाई भगो चाहिँ म तपाईँलाई कहानी बताउँ कस्तो थियो साधन स्थिति भन्ने कुराको जानकारी पनि हुन्छ त्यो एकदम निरा यो चाहिँ निरङ्कुश शासनको पराकाष्ठ त्यस बेलाको चाहिँ स्थिति थियो चाहिँ अब राजा महेन्द्रको शासनकालमा जासूहरूको यति ठुलो सञ्जाल डेभलप भयो विकास भयो मुलुकमा कि त्यसले चाहिँ नै मान्छेलाई कुनै पनि किसिमको एक्टिभिटिजहरू गर्नबाट प्रतिबन्धै प्राय लगाएको हुन्थ्यो त्यसले गर्दाखेरि अब त्यहाँ तर म के भएँ भने मैले नेसनल कलेज जोइन गरिसकेपछि मलाई अलिकति चाहिँ त्यहाँको त्यतिखेरको प्रिन्सिपल हुनुहुन्थ्यो चाहिँ उहाँ शङ्करदेव पन्त हुनुहुन्थ्यो उहाँले चाहिँ अलिक हामीलाई फेभर गर्नुहुन्थ्यो बुढा आफै पढाउनु आफ्नो क्लास लिनुहुन्थ्यो अङ्ग्रेजीको विषय अब उहाँले आफै पढाउनुहुन्थ्यो शङ्कद पञ्चायत पढायो हामीले र उहाँ त्यस बेला चाहिँ त्यस बेला अब उहाँको चाहिँ उहाँलाई चाहिँ के मान्थ्यो राजा र त्यति बेलाको सिस्टमको विरुद्ध चाहिँ उसले प्रिन्सिपल भनेर उहाँलाई मान्थ्यो उहाँलाई गोर्खा दक्षिणमा उस दिनुभयो राजाले तर त्यो उहाँ मान्नु भएन त्यो उसैले लाखा भन्नु भनेर सिधै त्यो चाहिँ जवाफ दिने त्यतिखेरको बेलामा त्यसो गर्न सक्ने मान्छे भनेको नेपालमा हते थिएन शङ्करदेव पन्त एकजना हुन्थ्यो जसले एमए क्लास पनि खोल्नु थियो त्यतिखेरको बेलामा अनि त्यहाँ चाहिँ के भने मैले म बिएमा पढिसकेपछि मेरा सबै एक्टिभिटिजहरू प्रायः गरेर पढ्दाखेरि चाहिँ साहित्यिक कला साहित्यमा कवितामा लेख्नेमा निबन्ध प्रतियोगितामा अन्य प्रतियोगितामा सारामा म पार्टिसिपेट गर्थेँ र वक्तित्व कलामा म आफूलाई अलिकति विशिष्ट भएको चाहिँ अनुभव गर्थेँ र मैले राजधानी व्यापी वक्तित्व कला प्रतियोगितामा दुईवटा गोल्ड मेडल चाहिँ दिएको थिएँ राजधानीबाट दुईवटा गोल्ड मेडल लड्ने प्राप्त गरेका थिएँ र निकै माथि टपमा म पुगिसकेका थिएँ यतातिर पुगेका थिएँ म एक्टिभिटिजहरू त्यसरी बढेर गइरहेको थिएँ र हरेक साहित्यिक कार्यक्रममा भाग लिन्थ्यो र प्रोग्रेसिभ साहित्य भनेको यतातिर चाहिँ हाम्रो पारिजातहरू दिदीहरू हुन्थ्यो दिदीहरू कहाँ प्रायः गएर हामी डेली हामी पुग्थ्यौँ र उहाँहरूसँग बसेर चाहिँ उहाँले झन् पश्चिम श्रीसुको फुलमा मदन पुरस्कार प्राप्त गरिसकेपछि त उहाँको हाई हाई चाहिँ असाध्यै बढेर आयो त्यहाँ चाहिँ त्यतिखेर यो राल्फा भन्ने ग्रुप पनि जन्मियो राल्फा गर्ने ग्रुप जन्म्यो राफा होला कि मैले राफा लेखिनँ म राल्फा चाहिँ भइनँ तर राल्फाका सबै साथीहरूसँग मेरा चाहिँ अत्यन्त निकटका साथीहरू भए मन्जुल भयो राम भयो रामेश भयो रायन भयो यिनीहरू सब चाहिँ मेरा चाहिँ एकदम नजिकका साथीहरू भए र उनीहरूसँग म गीत पनि स्टेजहरूमा कहिलेदेखि गाउन पुग्थेँ र कहिलेका चाहिँ कविताहरू लेखिन्थ्यो कहिले चाहिँ इत्यादिहरू गरिन्थ्यो त्यतातिर त्यो साहित्यिक गतिविधि चाहिँ जान्थ्यो मैले लेखेको कवितामा चाहिँ कहिले पन्ध्र सोह्र पेज कविताहरू पनि प्रकाशित भएको छन् ठाउँ ठाउँमा है त्यो त सिमोस नामले म कविताहरू लेख्थेँ मेरो चाहिँ सिमोस नाम म खन बसे नामले कविता लेखिदिउँ सिमोस नामले कविता लेखिदिउँ र कविताहरू प्रकाशितहरू हुन्थ्यो र कलेजमा एकदम पाइसिस गर्थेँ र सबै बडा चाहिँ सियाबासी पाइरहन्थेँ पन्ध्रबाट र चाहिँ त्यो राज त्यो कलेजलाई मैले दुईवटा गोल्ड मेडल चाहिँ हाम्रो कलेजबाट प्राप्त भयो मलाई गौरव पनि थियो त्यतिखेर चाहिँ नेपाल कलेजमा है यो किसिम भइरहेको थियो तर संजोको बस अब के भयो सुन्नुहोस् भनेदेखि संजोग यस्तो मेरो एक्टिभिटी सबै भएको चाहिँ सायद चाहिँ राज्य संयन्त्रलाई त चाहिँ म जाहिर खाने मान्छे पढेँ त्यसमा राष्ट्रिय पञ्चायतको जाही पञ्चायतको सबभन्दा टपमा बस्यो त्यहाँ जाहिर खाने मान्छे जासुहरूले यतिकै मेरो पछिमा लाग्यो मलाई जानकारी पनि भएन त्यो पनि कुरा भएन मलाई एकदिन राष्ट्रिय विभागको सचिवले बोलाएको तपाईँलाई चाहिँ नि नोकरीमा राख्नु नहुने भयो तपाईँको एक्टिभिटिजहरूले गर्दाखेरि चाहिँ यहाँ धेरै कुराहरू चाहिँ आउनु मैले त केही पनि गरेको छैन सचिव भन्दाखेरि तपाईँले केही गर्नु भएको छैन भन्यो भने तपाईँको गर्ने नगर्ने काम गरिसक्नुभयो त्यस कारणले अविचार गर्नुपर्छ तपाईँले भने त्यो हिँड के भन्नुभएको त्यो छसा दिनु त मलाई चिज लेखेर दिनुभयो त्यसले के तपाईँले पञ्चायती व्यवस्था विरुद्ध चाहिँ यो चाहिँ मल्टिपार्टी सिस्टम केही बहुदल पार्टीको समय एक्टिभिटी बढी देखाउनु भएको हुनाले पञ्चायत व्यवस्थाप्रति चाहिँ प्रति आधार के चाहिँ निष्ठा प्रयोग गर्न नसके हुनाले तपाईँलाई भविष्यमा सरकारी नोकरी निम्ति अयोग्य नठहरिने गरेर हटाइहाल्छ पदभार भन्ने यस्तो पो चाहिँ यो त ठुलो एउटा कुरो हो त्यतिखेरको स्थितिमा अब त्यो चाहे पञ्चायत व्यवस्था विरोधी भने अराष्ट्रियतत्व भयो त्यो किनभने अराष्ट्रिय भयो नि पञ्चायत व्यवस्था भनेको अराष्ट्रिय हुनुभयो अनि त्यो अराष्ट्रिय भएर त्यत्रो चाहिँ सरकारी नोकरीमा जानु भनेको झन् डरलाग्दो खतबातको कुरा आयो अब त्यत्रो खतबात लागिसकेपछि अब यो त के हुने हो अब व्यवस्था विरोधी भन्ने चाहिँ आयो आइसकेपछि अन्त मलाई चिन्ता आउनु स्वाभाविकै थियो अब घर परिवार सब झन् चिन्ता आउनु झन् ठुलो डरलादो खतराको कुरा थियो अब यो एकदम ठुलो चाहिँ भइन्ट चाहिँ यसरी आयो आइसकेपछि चाहिँ अनि मैले चाहिँ फेरि अब अनुरोधै गरेँ के गर्ने त अब यो मलाई यस किसिमको छ भनेपछि मेरो अब मेरो एक्टिभिटीहरू केही शिथिल पनि भए तर हामीसँग विकल्प ज्यादै कम थियो हाम्रो चाहिँ मुलुकमा हाम्रो प्रतिभालाई त्यसरी लान सक्ने अब या त चाहिँ अब पार्टी कुनै जोइन गरेर कि कि अन्डरग्राउन्ड बस्ने पार्टीको पछि लानु पऱ्यो कि विदेश जाने पासको पर्ट लानु पऱ्यो पर। दुइटै पार्टीको चाहिँ एउटा थियो एउटा कम्युनिस्ट बनाउँदाहरू अलिकति चाहिँ गर्ने भन्नेहरू अन्डरग्राउन्ड बसेर भन्थ्यो के के एक्टिभिटी गर्थ्यो ठाडै सडकमाथि नै हिँड्ने भनेकाहरू चाहिँ के हो भनेदेखि चाहिँ अब बनारस गएर बस्नुपर्ने कि स्थिति आउँथ्यो होइन अनि त्यसपछि चाहिँ त्यस्तो भएको हुनाले अब यो चाहिँ चोइस चाहिँ के हो विकल्प त ज्यादै कम छ अब त बेला पनि भइसक्यो यहाँ यो स्थितिमा आएर यो हो भनेपछि फेरि सचिवहरू कहाँ सचिव गाह्रो भए यसो यसो गएर चाहिँ मलाई भयो अब म के हो हामीले नराम्रो गएका त्यही खदा पच्चै हो अब तपाईँले अलिक सोध सुधिनु होला भने करेक्सन होला भन्ने तपाईँलाई हामीले चाहिँ सोचेका छौँ भन्ने यस किसिमको जवाफ अब मैले केही नपाउने भएँ अब चाहिँ त्यो भएको हुनाले चाहिँ होइन त्यसो भए म जाँच दिउँ त के गर्दछ यिनीहरूलाई फेरि मेरो सुब्बागत जान्थेँ लोकसेवा आमा गएर इमिडिएट म पास पनि भइहालेँ किनभने मेरो चाहिँ त्यो त्यो मेरो हात चाहिँ राम्रो चाहिँ चल्ने भइसकेको थियो है पास भए पास भएपछि त्यहाँ फेरि उनी के भए चाहिँ वान थ्री चाहिँ लोकसभा आएमै राख्ने भएपछि म वान टू थ्री भित्रै परिसकेका थिएँ म लोकसेवामै पस्थेँ भने तर मलाई अबेसन गरेन सजिवहरू सायद कुराको सुरुवात गरेर यसको त्यो चाहिँ यो त्यो दोष होइन यहाँ किन यस्तो मिश्री ऊ आयो थाहा छैन भन्ने अन्डरस्ट्यान्डिङ भयो होला अब उनीहरू होइन मलाई निक्ति दिनुपर्छ त्यसो गर्नु मैले निक् के अनि अब फेरि चाहिँ उनीहरूले मलाई नीति गऱ्यो कि नीति गऱ्यो नीति गरेपछि अब म चाहिँ अब मैले मेरो यो पोइन्टमा आइसकेपछि तपाईँलाई एउटा कुरा के भन्छु भने यो पोइन्टमा आइसकेपछि म चेन्ज भएँ मैले चाहिँ खर्दा त्यो फेरि जाँदाखेरि मलाई उनीहरूले फेरि व्यवस्थापन नगरेको भए त्यो जाहिर नदिएको भए ए अब मैले त विद्रोह गर्नु पछि भए त मेरो म केही गर्थेँ होला केही त गर्नु पर्थ्यो होला तर फेरि म जाइमा जाँदाखेरि उनीहरूले चाहिँ वेलकमै गऱ्यो स्वागत होला ठिक छ उहाँलाई चाहिँ गर्नुपर्छ भनेर पुरै लोकसेवा उपस्तापन गरेर बकाइदा निगी दिएर चाहिँ तपाईँलाई बधाई छ भने चाहिँ पत्रसहित चाहिँ मलाई चाहिँ चिठी दिएपछि त म त फेरि रिचाइ त्यसमा परेँ परेपछि मैले के भने मेरो अब लेख्ने यतापट्टि अरू एक्टिभिटी गर्ने साहित्यतर्फ जाने आदि गर्ने जुन मेरो तिन दुई वर्ष दुई वर्षको मेरो चाहिँ भूमि थियो त्यसमा मेरो अलिकति कम हुँदै गएर म समर्पण केमा भएँ भने सेवामा गएँ मिलामा सेवामा अघि भने अलिकति कुरा के भन्यो भनेदेखि हामीसँग विकल्प कम थियो मैले अघि भने किन विकल्प भनेको हाम्रो मुलुकको अवस्थाले के देखाउँथ्यो भने के राजनीतिमा जानु पऱ्यो विद्रोह गरेर त अरू त विद्रोहको कुरा थिएन राजनीति गर्दाखेरि दुइटा थिएँ मसँग कुनै खास राजनीतिको कुनै बासनेस थिएन म कङ्ग्रेस भन्ने अथवा कम्युनिस्ट भन्ने अथवा फरानो भन्ने म कुनै चाहिँ म थिइनँ म त्यो एकदम नै बासलेस जे भए पनि हुन्थ्यो म कम्युनिस्ट भए पनि हुन्थ्यो म कङ्ग्रेस भए पनि हुन्थ्यो म यो दुईवटा भाग हामीसँग तेस्रो विकल्प भनेको जाहिर खाने अब त्यो ब्याग भएर गाउँमा गएर को म कोलो खानु पछिमा त थिइनँ हाम्रो त्यही हो वातावरण अरू किसिमले पाँचसँग त नेपालमा त छैन बाँच्न त छैन स्थिति भएन त्यस चाहिँ नि अब मसँग रोज्नुपर्ने चुनौती मसँग बिसक्यो भने कि जाहिरोर के राजनीति पाठ हो उनीहरूले पछि झोला बिजोली हिँड्नु भयो त अर्को विकल्प छैन हामीसँग अरू कुनै सोसियल सर्भिस गरेर बाँधिसक्ने अवस्था पनि भएन अब आफै खर्च गरेर बस्ने भने आफ्नो आर्थिक अवस्था पनि त्यस्तो किसिमको स्थिति भएन नभइसकेपछि चाहिँ मैले के गरेँ भने मैले एउटा पहिलो प्राथमिकता मैले फेरि जात दिएर चाहिँ जाने थियो मलाई वेलकम गरेँ यदि यसमा भयो तँलाई त यहाँ पञ्चायत व्यवस्था विरोधी भइसकेको छ यहाँ तँलाई चाहिँ राख्नु हुँदैन भनेको भए म त्यहाँ यो ट्राउन लिएर फेरि अर्को त्यो पक्कै पनि हुन्थ्यो तर बिचमा केही ब्रेक भयो र म फेरि सर्भिस जोइन गरेँ फेरि सर्भिस जोइन गरेपछि मसँग एउटा म ममा के चेन्ज आयो भने मैले जुन एक्टिभिटीहरू गर्थेँ नि बौद्ध कलातिर हिँड्ने भाषण गर्न जाने इत्यादि गर्न जाने साहित्य लेख्ने अरूको सङ्गत गर्न जाने त्यो त्यो कुरोबाट म टर्न भएर समर्पण चाहिँ निजामती सेवामा आएँ र मैले के राखेँ भने अब यो त भएन सेवामा चाहिँ अगाडि बढ्नु पऱ्यो यो चाहिँ सिम भएन भनेपछि अब रातो दिन निजामती सेवाप्रति चाहिँ नै समर्पित भएर म जाहिरमा चाहिँ नै आफू अनि त्यसरी पढ्ने डिग्रीलाई चाहिँ पुरा गरेर मैले चाहिँ एमए पास गरेँ प्राइभेटबाट एमए पास गरेँ पोलिटिकल साइन्समा अनि ल एमए बिएल गरेँ त्यसपछि चाहिँ म तुरन्त सेसनबाट जान्थेँ तुरन्त सेसन पास भइसकेँ सेसनसँग हुने बित्तिकै भन्नु हामी जस्तो मैले के भने सेसन हुने बित्तिकै सेसनसँग भएको एघार वर्षभित्र म सरस्वती उपसचिव श्री खगेन्द्र बस्यात जीवन यात्रा अनुभव को भाग वहाँ को, को, को जीवन यात्रा अनुभव हमी अर्क श्रृंखला में प्रस्तुत करने जीवन यात्रा अनुभव कस्टो लगे हमी प्रतिक्रिया लेखी पठानी रेडियो एट कार्यक्रम सुनभिमा तेरे धे धन्यवाद हिमाली स्वर का कार्यक्रम इंटरनेट को ठेगा महदेव अब फिर अर्क कार्यक्रम में तेट करने नेपाली मन न रीपन नजीक न्यूयॉर्क शहर तैयार नेपाली अनलाइन रेडियो हिमाली स्वर